त्यस दिन शिवनारायण जहान र केटाकेटी सबैलाई खेतमा छाडी अलि सबेरे घर फर्के डाक्टर गोदत्त प्रसादलाई भेटाइहाल्नुपर्छ भन्ने मनाश गरी शिवनारायण हत्त र पत्ता फर्किरहेका थिए नानी थकुले भात पकाउन नगई लतमायाले नै साविकजे भात पकाएको भए डाक्टर गोदत्त प्रसाद घरमा भेटिने पनि थिए तर शिवनारायणले डाक्टर गोदत्त प्रसादलाई आफ्नै घरमा नै डाक्टर गोदत्त प्रसादलाई हेर्न छिमेकी घरका आइमाईहरू पनि झ्याल झ्यालमा झुमिरहेका थिए यो दृश्य पनि शिवनारायणले आउँदा आउँदै देखे यो देखेर उनलाई झन झोक चल्यो शिवनारायणले डाक्टर गोदत्त प्रसादलाई वास्तै गरेनन् बरु डाक्टर गोदत्त प्रसादले नै अडेर शिवनारायणसँग बोले आज त सबेरै आउनुभयो शिवनारायणलाई यो झन मन परेन तर रिसाउन पनि शिवनारायणले ठिक देखेनन् एकछिन के गरौँ कसो गरौँ गरेर शिवनारायण बोले अँ धेरै दिन भयो तपाईँसित कुराकानी गर्न नपाएको आज सबैले फर्काउनु भएको मौकामा एकछिन कुराकानी गरिहालौँ भन्दै डाक्टर गोदात्त प्रसाद शिवनारायण साथ फेरि माथि उक्लन खोजे शिवनारायणलाई पर्यो फसाद उनी भित्रभित्रै रिसले चुर भए तर केही भन्नु पनि असभ्यता प्रकट गर्नुहुन जाने भयो के गरौँ के गरौँ के भनौँ के भन्नु गर्दैमा झटपट शिवनारायणले भने भइगयो फर्किसक्नुभएको मानिसले किन फेरि दुःख गर्ने केही दुःख छैन मलाई तपाईँ जसोसित भेटघाट गरी कुराकानी गर्नुमा के दुःख बरु सुखको कुरा हो यस्तै मात्र सौभाग्य जीवनले पाइरहोस् न मुस्कुराउँदै डाक्टर गोदात्त प्रसादले भने शिवनारायणले केही पनि भन्न सकेनन् डाक्टर गोदत्त प्रसाद पनि शिवनारायण सँगसँगै फेरि माथि उक्लन थाले शिवनारायण सबैले फर्केको देखेर लतमाया अलि आश्चर्य भइन् झन फर्किसकेको डाक्टर गोदत्त प्रसादलाई पनि देख्दा लतमाया जिल्ला परिन् दुई दुईजना मानिसमाथि उक्लिएको आवाज सुनेर भात पकाइरह एकी नानी थक्कु पनि जिल्ला परेर तल उर्लिन् डाक्टर गोदत्त प्रसादलाई देखेर त नानीथकको मनमा नै हाँसिन् तर शिवनारायण पनि साथै देख्दा नानी थकोलाई अलिक कस्तो कस्तो लाग्यो शिवनारायण सरासर तानकोठामै गए लतमाया तान चलाइ नै रहेकी थिइन् एकछिन त्यसै वल्ल उभिएर शिवनारायण त्यहाँबाट सरासर आफ्नो कोठामा गए डाक्टर गोदत्त प्रसाद तानकोठामा बसिरहे तर शिवनारायण त्यहाँ आएनन् धेरै बेर बस्दा पनि शिवनारायण आएनन् डाक्टर गोदत्त गजब लाग्यो अब धेरै बसिरहनु ठिक नदेखेर डाक्टर गोद गोदत्त प्रसाद जान खोजे तर उनी जानु जानुभन्दा अगाडि एकचोटि शिवनारायणलाई भेट्न पुगे सहानुभूति प्रकट गर्दै डाक्टरले भने तपाईँलाई आज सन्चो भएन कि कसो हो केही पनि भएको छैन बडो गा गाह्रो मानिकन शिवनारायणले बोले किन त चेहरा अलि मलिन्छ नि खालि मुख बिगारेर शिवनारायण एक शब्द पनि बोलेनन् शरीरमा केही असजिलो भए भन्नुहोस् म तुरुन्तै ठिक गरिदिउँला डाक्टर गौदत्त प्रसादले बडो मायालो भावमा भने केही भएको छैन तपाईँ जानुहोस् शिवनारायणले भने कपाल दुख्यो कि केही भएको छैन तपाईँले दुःख गर्नुपर्ने कुरा केही छैन तपाईँ जानुभए पनि हुन्छ अलि उपेक्षाको भावमा शिवनारायणले भने शिवनारायणको बोलाइको ढङ्गमा केही परिवर्तन भएको पनि डाक्टरलाई ज्ञान भयो अनि चुप लागि वाल नपरेर डाक्टर गौदत्त प्रसाद त्यहाँबाट रमाना भए डाक्टर गोदत्त प्रसादलाई देखेर शिवनारायणलाई यति रिस बढिसकेको थियो कि देखेको बल झिक्दा पनि उनले थाम्न सकेनन् यही रिसको आवेशमा शिवनारायणले भात खाँदा खाँदै लतमायासित सोधे होइन डाक्टर दिनका दिन किन आइरहेको को बिरामी परेका छन् र हामी कहाँ त्यसले दिनका दिन आउनु परेको छ किन किन आइरहन्छन् आइरहेका मानिसलाई त्यसै के भन्नु लतमाएर भनिन् तै पनि काम नकाज त्यसै किन आइरहने यो त म ठिक मान्दिनँ आमा लतमाएर केही पनि जवाफ दिइनन् डाक्टरप्रतिको शिवनारायणको यस्तो अपेक्षित भाव देखिरा नानी थकुले एकाएक मुख अँध्यारो पारिन् डाक्टरप्रति शिवनारायणको एक्कासी यस्तो कुरा सुनेर पूर्णनारायण हर्षनारायणहरू झिल्ल परे अर्काको घरमा काम नकाज दिनका दिन आइरहने शिवनारायणले फेरि भने के कुरालाई लिएर तपाईँ यसरी रिसाउनु भएको पुनर्नारायणले सोधे हेर न पाजी डाक्टर दिनका दिन हाम्रो दिन घरमा त्यसै त्यसै आइरहेको आउनलाई पनि एउटा कारण चाहिन्छ नि शिवनारायणले भने आउन त उनी अघिदेखि नै बाबिरानी भएदेखि नै दिनका दिन, दिन आइरहेका छन् अस्ति अस्ति तपाईँ यसरी कहिले पनि रिसाउनु हुन्नथ्यो आज किन एक्कासी यसरी रिसाउनु भएको पुनः नारायणले सोधे हुन त उनी गिद्धृष्टि राखेर हामी गाँ पसेका हुन् उन। उनको धुर्त नीतिलाई सहानुभूति र सहयोग सम्झेर हामीले उनलाई देवता देखिरह्यौँ तै पनि अस्ति अस्तिसम्म उनको प्रत्यक्ष बदमासी देखिएको थिएन यति भन्दा भन्दै शिवनारायण एक्कासी नानी थकुमाथि झम्डा नपुगे हेर नानी थकु म साफ भनिदिन्छु डाक्टरसित तिमीले कुराकानी गरी उनलाई आवत जावत गर्ने मौका दिइरह्यो भने म मा ठिक मान्ने छैन शिवनारायण यति रिसाएको नानी थकुले अगाडि कहिल्यै देखेकी थिएनन् यसैले उनीसित नबोल्नु नै कल्याण सम्झी कण्ठ कण्ठसम्म आइसकेको जवाफलाई पनि घुटु घुटु निलेर नानी थको एक शब्द नबोली चुप लागिरहन् तर शिवनारायण बोली नै रहे भातको गाँस मुखमा हालेर पनि उनी रहे, शिवनारायण यति कराइरहे पूर्णनारायणलाई अति लाग्यो हर्षनारायणलाई पनि दिक्क लाग्यो यहाँसम्म कि शिवनारायणकै पत्नी हाकुमायालाई समेत शिवनारायणले व्रत बोलिरहेको अनुभव हुन थाल्यो एक ओरो कराइरहेको देखेर उनले खिस्च हाँस्दै भनिन् भइगो नि कति बोलिरहनु परेको चुप लाग्नुहोस् तिमी चुप लाग तिमीलाई बोल्ने केही असरोकार छैन अलि रिसाएको भावमा शिवनारायणले भने अहो बोल्ने सरोकार पनि मलाई भएन मुस्कुराएका अनुहारमा हाकुमायाले भनिन् चुप लाग एक शब्द नबोल म जोइटिङले होइन कि जे पनि तिमीले मा भनेको मानिरहू र सही रह म फेरि भन्छु फेरि एक शब्द नबोल आँखा र अनुहार दुवै रातो पारेर रा शिवनारायणले भने अहिले त हाकुमाया पनि डराइन् शिवनारायण यसरी दुर्वासा बनेको त हाकुमायाले कहिले देखेकी थिएनन् उनी झटपट चुठेर आफ्नो कोठामा गइन् शिवनारायण अझै पनि चुप लागेका थिएनन् अनि पूर्णनारायणले भने भइगयो नि डाक्टरले अहिलेसम्म केही नराम्रो गरिसकेका त छैनन् अबदेखि नबोलाइकन नआउनुहोला भनिदेऊला कुरै मेटियो बचावट भनेको अगावै गरिसक्नुपर्छ बिग्रिसकेपछि के बचाउने शिवनारायणले भने त्यहीँ त म भन्छु अबदेखि नहुनु होला नै भनी पठाउँ पूर्ण नारायणले भने आइरहेको मानिसलाई ठाडी नहुनु भन्नु सभ्य व्यवहार होला हर्षनारायणले भने यसो भए उसबाट हमला गराउन हामीले स्वागत गरिरहने बदमासी गराउन उसैलाई हौसला गराइरहने शिवनारायणले जङ्गिएर भने काम नकाजसित डाक्टर दिनहुँ आइरहनाले छर छिमेकमा हाम्रो ख्याल तितोपी र आलोचना र टिकाटिपी टी चलिरहेछ तरुणी छोरीबेटी भएको घरमा यसरी बिना काममा कोही मानिस आइरहनु ठिक कुरा होइन शिवनारायण बोलिरहेको बेला पुनः नारायणले नानी थकुतिर हेरेर भने अबदेखि डाक्टर गोदत्त प्रसाद केही गरी आएको खण्डमा अथवा आइ नै रहे तिमीले उनीसित बिल्कुल नबोल्नु उनलाई वास्तवसम्म पनि नगर्नु नानी थकुलाई भन्दा भन्दै पुनः नारायणले आफ्नै आमा लत्माईलाई पनि भने डाक्टर आउँदा तपाईँले पनि वस्ता नगर्नु केही दिन वस्ता नगरेपछि आफै कायल भएर आउन छोडलान भाईको साथ पाएर शिवनारायणको थकालीपन झन हौसलादार भयो चुट नउठ्दा उठ्दै उड़ शिवनारायणले नानीथकुलाई सम्बोधन गरेर यहाँसम्म पनि भनिदिए हेर नानी थकु भोलिदेखि डाक्टर यहाँ आइरहेको पाएँ भने म निको छैन उनको पनि म खुट्टा नभाचिकन छोड्दिनँ शिवनारायणको यो भनाइले नानी थपूलाई पनि सारे झोक्सले छ सा। सहन खोज्दा पनि उनले सहन सकिनन् र प्वाक्क बोलिहालिन् उनको घरमा खबर दिनुहोला अनि उनी यहाँ आउन सक्दैनन् नत्र ना उनी यहाँ आएमा मेरो के दोष उनी आएमा मलाई सजाए किन तिमी उसलाई आउन रोक्न सक्छौ शिवनारायणले भने म कसैलाई रोक्न सक्दिनँ भनिदेऊ न अबदेखि तिमी यहाँ नआउरे मैले भनेको छ त्यो पनि म भन्न सक्दिनँ तिमीले भन्नै पर्छ कसरी मैले लोग्ने मानिससित त्यत्रो कडी कडाउ र जबरजस्ती कुरा गर्ने अलि ढुन्चे स्वरमा नानी थकुले भनिन् हाँसी हाँसीकन ख्याल ठट्टा गर्ने बेलामा भने ऊ लोग्ने मानिस भएन ठुल्ठुलो आँखा गरी शिवनारायणले भने शिवनारायणको यो उक्ति नानी थकुलाई बाँड जस्तो भयो रातो रातो आँखा गरी मुखभरि जवाफ लिएर नानी थकुले शिवनारायणप्रति हेर्न थालिन् शिवनारायण गर्जी रहे नानी थकु तर्सिन् रात सिर्पिँदै गयो शिवनारायण जुरुक्क उठे उनी जसोतसो रिसलाई काबुमा राख्ने कोसिसमा लागे बिस्तारे उनको रिस शीतलो भयो उनि निदाए, नानी थको छटपटै रहिन, उनि नि निधाइनन् बिहान भयो चराहरू चिर्मिरहन थाले निन्द्रा भाग्यो शिवनारायण बेउजे उनको परिवारका सबैजना जागा भए दिनहुझै आज पनि सबैले भात पाक्यो र सधैँ झटपट भात खाएर आफ्नो दैनिक कामधन्दामा जान सबै तत्पर भइरहेका थिए तर कपाल दुखेको छ भने नानी थकु भात खान गएनन् अलिकति भए पनि खाऊ भने लतमायाले कति जिद्दी गर्दा पनि नानी थकुले भात खाएनन् कपाल दुखेर होइन हिजोको कुराले भात नखाएकी हो भन्ने सबैलाई लागेको थियो तर खुवाऊ नबोल भने लतमायाबाहेक अरू कसैले गरेनन् बिहानको पेट समस्या हल गरेर सबै आआफ्नो कामधन्दामा गए दिनहुँझै लतमाया र नानी थकु केवल दुईजना घरकुरुवा भइरहे दिनहुँझै लतमायाले तानको आसनमा पुगी काम गर्न सुरु पनि गरिन् तर नानी थकु आज तानकोठामा आउनसम्म पनि आइनन् डाक्टर गोदत्त प्रसादको प्रेम नानी यौवनमस्त हृदयमा ज्यादै गहिरोसँग अङ्कित भइसकेको थियो उनको प्रेम र कुराकानीले नानीथकु यति प्रभावित भइसकेकी थिइन् कि डाक्टर गोदत्त प्रसादबाट प्रेम प्लावित हुँदाहुँदै उनीप्रति नानी थकुको श्रद्धा भक्ति विश्वास इकोरिसकेको थियो डाक्टर गोदत्त प्रसादलाई कसैले किन्चित मात्र केही भने पनि नानी थको दिलमा घाउ कराउँथ्यो त्यसै रोइरहनाले र भात नखाइरहनाले अनि सहिरहनाले र बसिरहनाले आफ्नो समस्या हल हुने नानी थकुले देखिनन् अनि उनी एक्कासी जुरुक्क उठिन। र डाक्टर गोदत्त प्रसाद कहाँ सरासर गइन् डाक्टर गोदत्त प्रसादको आफू कहाँ आउने बिरामीहरूको निशुल्क परीक्षा गर्ने बेला भएको थियो नानी थकु पुग्दा डाक्टर गोदत्त प्रसाद बिरामी हेर्ने कोठामा बसी अखबार हेरिरहेका थिए बिरामी एकजना पनि थिएनन् नानी थकुलाई यसरी एकाएक पाएर डाक्टर गोदत्त प्रसाद हर्षले पुलकित भए उनको आत्मा आनन्दले नाच्न थाल्यो अनि स्वागतको भावमा डाक्टर गोदात्त प्रसादले भने अहो नानी थकु आज कत्रो निगाह नानी थकुले केही पनि जवाफ दिइनन् केवल रहिन, अनि झटपट उनी फेरि बोले नानी थकु तिम्रो कृपाका निम्ति हृदयदेखि धन्यवादै म साह्रै कृतज्ञ भएँ भन म तिम्रो योग्य के सेवा कुरा रोक्न चेष्टा गर्दा गर्दै पनि नानी थकुको आँखामा आँसुको छाया आइहाल्यो नानी थकुको यो दृश्य देखेर डक्टर गोदत्त प्रसाद एकछिन जिल्ल परे उनले सोधे किन नानी थकु तिम्रो चेहरामा दुःख हाँसेको देख्दछु अब मेरो अनुहारमा सुखले हाँस्न पाउने आशा त देख्दिनँ डाक्टर साहेब अलि सुस्केर भरेको आवाजमा नानी थकुले भनिन् जबसम्म म तिम्रो कृपा कटकक्ष पाइरहन्छु तबसम्म जीवनमा कहिले पनि तिम्रो अनुहारमा दुःख देखा पर्नसम्म पनि दिन्न भन्ने मलाई घमण्ड छ नानी थकु डाक्टर गोदत्त प्रसादले पुरा आश्वासन दिएर भने यहीँ आशाले मर्न मन भएर पनि बाँच्ने कोसिस गरिरहेकी छु डाक्टर साहेब नानी थकु केही कुरा छ भने झट्ट स्पष्ट भन तिम्रो आजको सहजा आएको मनमा केही कुरा कारण भएर बसिरहेको छ जस्तो मलाई लाग्यो डाक्टर गोदत्त प्रसादले बडो मायालुभावमा भने अब मैले तपाईँलाई न... पाउन नसक्ने भएँ रुँदै नानी थकुले भनिन् कुरा के पऱ्यो नानी थकु प्रष्ट बुझ्न पाऊ अब तपाईँ म कहाँ आउन नपाउनु हुने भयो किन जेठादादाय त देखि साह्रै रिसाउनु भएको छ अब तपाईँलाई हामी कहाँ आउन नदिने अरे किन उहाँलाई सब थाह भएछ के थाहा भएछ हामीहरूको प्रेम भएको सबै थाहा भएछ कसरी कसले भन्यो अरे हामीहरू दिनदिनै ख्याल ठट्टा गरिरहन्छौ रे तपाईँ पनि दिनहुँ आउनुहुन्छ अरे इत्यादि कुरा छिमेकीहरूले पोल लगाएका रहेछन् नानी थकुले वृत्तान्त भनिदिन् अनि तिमीले के भन्यौ नि रिसले भुतुक्क भएर पहिले त मैले पनि अलिअलि बोलेकी थिएँ तर झन रडाको मची नगई ना नराम्रो रूप लिन जाला भने डरले बोल्नु ठिक पनि लागेन ना, नानी थकुले भनिन् म तिमी कहाँ आइहाल्यो भने तिम्रो दाजुले मलाई के गर्ने रे अलि खिन्न भावमा डाक्टर गोदत्ता प्रसादले भने बिन्ती छ तपाईँ नआउनुहोस् डर भएको भावमा नानी थकुले भनिन् त्यसो भए के त अब तिमीले मलाई छोडिनै दिने त एकदमै छोडिन नै हाल्ने त किन छोड्छु ज्यान गए पनि तपाईँलाई म छोड्न सक्दिनँ तपाईँले मलाई छोडिनै दिनु भए पनि म तपाईँलाई छोड्ने छुइनँ यो शरीरमा प्राण मात्र होइन सास भएसम्म पनि तपाईँलाई छोड्दिनँ ममतापूर्ण भावमा नानी थकुले भनिन् के गर्ने त म तिमी कहाँ आउन सक्दिनँ अरे कसरी मैले मा मन बुझाइरहने त मायालु भावमै डाक्टर गोदात्त प्रसादले भने म कहाँ नआउने भए म नै तपाईँ कहाँ आइरहँला कि म पनि तपाईँ कहाँ आउन सक्दिनँ किन सक्दिनँ खुसी साथ आउन सक्छौ तर मने नै यदि तिम्रो दाजुहरूलाई मन पर्दिन भने म कहाँ आइरहने स्वतन्त्रता तिमीले पाइरहन सकौली सोधेर र थाह दिएर मैले किन आइरहनु पर्छ र अवश्य मेवा चाँडै नै थाहा हुन जान्छ नानी थको थाहा भए के त आउन रोकिदेलान् म पशु त होइन बाँधिरहन सक्लान् मनाइ गरिदिएँ भने तिमी के गर्छौ म मान्दिनँ नमानेर के गर्छौ के तपाईँको मलाई शरण दिने विचार छैन त अलि निराशापूर्ण भावमा नानी ठकुले भनिन् त्यसो भनेको होइन ना नानी थकु शरण त के तिम्रो लागि म ज्यान दिन पनि तयार छु आश्वस्त भावमा डाक्टर गोदत्त प्रसादले भने बस अनि मलाई के दुःख कसैको भनाइले मलाई के छेक्न थुन्न सक्ला फगत मलाई तपाईँको प्रेमको चाहना छ त्यही मैले पाएँ भने मलाई छेक्ने को संसारको कुनै शक्तिले पनि मलाई छुन सक्ने छैन नानी थकुले यति भनेपछि डाक्टर गोदत्ता प्रसाद एकछिन घुर्न थाले अनि बाहिर घाम हेरेर नानी थकुले भनिन् तपाईँलाई अवेर अवेर भयो कि भर्खर आठ तिस भयो मलाई केही बेर भयो अवेर भएको छैन नानी थकु भित्तामा घडी हेरेँ हाँस्दै डाक्टर गोदात्त प्रसादले भने अझै एक घन्टा त तपाईँलाई फुर्सतै सक्यो र एक घन्टा मात्र के चौबिसै घन्टा तिमी बसन नानी थकु फुर्सद कुन कुरा हो र बनाएछ बनाए नबनाए छैन अस्पताल जान अवेर हुनजाला भनेर भनेको अस्पताल त जानै पर्छ होला क्याजुअल बिदा छँदैछ नि वर्ष दिनमा पाइने 15 क्याजुअल बिदामा एक क्याजुअल पनि लिएको छैन यहीँ फुर्सदले आज म तिमीलाई मनभरि पूजा गरौँला हाँस्दै डाक्टर गौतत्त प्रसादले भने डाक्टर गौदत्त प्रसादको यो अन्तिम वाक्यले झन प्रभावित भएर नानी थकुले भनिन् मलाई त घर जानै मन लागेन डाक्टर साहेब तिमी मदेखि साह्रै खुसी भएको सो अवसरमा तिमीसित आज म एक थोक माग्ने बिन्ती बिसाउ है त नानी थाकु प्रेम पूर्ण भावमा डाक्टर गौदात्त प्रसादले भने नाइ यसरी तपाईँले मलाई सम्मान गर्नुभयो भने प्रेम गरिरहनु भएको छ भने मलाई विश्वास हुन गाह्रो हुन्छ प्रेमको दुनियाँमा बिन्ती सिन्तीको अदवले ठाउँ नपाओस् डाक्टर साहब मुस्काउँदै नानी थाकुले भनिन् बातै पिच्छे डाक्टर साहेब डाक्टर साहेबको धुवा र अदवले उल्टो तिमी नै उपाध्याय भएर अझ मलाई उपदेश दिन्छ्यौ व्यङ्ग्यमया भावमा डाक्टर गोदत्त प्रसादले भने आफ्नो छेडले आफै लडी नानी थकु शर्मिन्दा भइन् लाजले उनी केवल मुसुक्का हाँसिन् अनि ओठ टोकेर फर्किन किन उता फर्केकी नानी थकु हारेको कबुल गर्छ भने हर्जना तिर र जित्न चाहन्छौ भने बोल फेरि के भन्न चाहन्छौ डाक्टर गोदत्त प्रसादले हानेर भने हारेको हर्जना के तिर्ने नि मन्द मुस्कानमा नानी थकुले भनिन् हारेको हर्जना अँ मैले भने जस्तो गरी एकचोटि हाँस न त छि भइगयो डाक्टर साहेब धेरै न नजिस्क्याउनुहोस् अलि नखराएको ना भावमा नानी थकुले भनिन् ल फेरि डाक्टर साहेब कति डाक्टर साहब डाक्टर साहेब ठट्यौलो अनुहारमा डाक्टर गोदत्त प्रसादले भने के भनिदिए त ठटेउलो अनुहारमा नानी थकुले सोधिन् बस गोद खालि गोदत्त के त अब सिंह पुछर नै जोड्नु पर्यो तैपनि ठाडै गोदत्त मात्र कसरी भन्ने नै म त गोदात्तो सोध केही पनि भन्दिनँ डाक्टर साहेब नै भन्छु त्यही सम्बोधन मलाई मिठो लाग्छ म सुक्क हाँसेर नानी थकुले भनिन् नानी थकुको यो अन्तिम वाक्य सुनेर डाक्टर गोदत्त प्रसाद अनौठोसँग प्रभावित भए डाक्टर गोदात्त प्रसाद किसवास्नी रञ्जना देवी सशङ्क भएर यिनीहरू दुईजना कुरा गरिरहेकोमा बराबर सेवा गरिरहेकी थिइन् यिनीहरूलाई यसरी अब धेरै कुरा गर्ने मौका पनि दिन भएन भन्ने पनि रञ्जना देवीले विचार गरिन् त्यसैले उनी वार्ताभङ्ग गराइ नानी थकुलाई चाँ चाँडै पठाउने अभिप्राय गरी सरासर डाक्टर गोदत्र प्रसादले बिरामी हेर्ने कोठामा आइन् रञ्जना देवी बिरामी हेर्ने कोठामा एक्कासी आएको देखेर डाक्टर गोदात्त प्रसाद र नानीथकु जना झस्के सहसा रञ्जना देवीले यसरी आएर रङ्गभङ्ग गरिदिएकीमा झोक चले पनि डाक्टर गोदात्म प्रसादले केही भन्न सकेनन् नम्र भावमा उनले रञ्जना देवीसँग खालि यति मात्र भने किन रञ्जना भात पाकिसके कि भातले छोराछोरी समेत पाइसक्यो किन यस बेलासम्म पनि आज बिरामी कोठामा हजुर रहनु भएको भनी बुझ्न आयो कि रन्जना देवीले भनिन् हिँड जाँदै गरेर रन्जना म आउँछु डाक्टर गोदत्त प्रसादले भने आइहाल्नुहोस् न त आज झट्टै भान्साको काम सकेर मलाई पनि एकछिन बाहिर जानु छ रन्जना देवी गइन् डाक्टर गोदत्त प्रसादले भात खाइरहेको बेलामा कोही नभएको मौका छोपी रञ्जना देवीले भनिन् होइन तपाईँको कस्तो बानी यो के खुड्कीलाई पछि तपाईँलाई स्वास्नी चाहिन्छ कि यत्रो ब बडा आदमी भएर कस्तो चाला हो यो कसैले थाह पाएँ भए के भन्ने होला यस्तो पनि बानी धेरै आँखा चिम्लिसके अब पनि आँखा चिम्लिरहनु त फसाद मोल्नु सम्झेर आज त भनिहालेँ कि होस् गर्नुहोस् है टाउको फोरेर रा कमाइराखेको इज्जत पानी भएर नपोखियोस् के अलि आश्चर्य मानेर दबाईको स्वरमान डाक्टर गोदत्त प्रसादले भने मलाई थाहा था छैन था था था तपाईँको एक एक कुरा मलाई थाहा था छ था। थाह भए था भन न त भुचुक गरेको छ भने अर्थी दिएर सुधार मुसुक्क हाँसेर डाक्टर गोदात्त प्रसादले भने नरिसाइकन मुसु मुसु हाँस्ने मानिस डरलाग्दा हुँदो रहेछन् त्यस्ता मुसु मुन्डरीले मानिसको ज्यान पनि दिन बेर छैन अलि रिसाइको भावमा रन्जना देवीले भनिन् हाँस्ने बानी तिमीलाई मनपर्दैन भने के त बहुला कुकुर रिसाए झै रिसाएको तिमीलाई राम्रो लाग्छ त तिमी यस्तै नराम्रो बानी सिकाउँछौ भने मलाई तिमीले सुखमय जीवन बिताउन दिने सौभाग्य दिनौ रञ्जना आस्ते डाक्टर गोदत्त प्रसादले भने चुप लाग्नुहोस् धेरै चिपलो कुरा नगर्नुहोस् मुख मिठो भएर के गर्ने करणीले अर्काको कलेजा का, कट काटिसकेको छ यसरी मिठो कुरा गरेर ढिलो मार्नुभन्दा बस खुकुरीले एकैचोटि छिनालिदिनु धेरै जाति देख्छु अलि अफसोसको भावमा रन्जना लेबीले भनिन् होइन मैले तिमी उप अपराध गरेको छु र एकाएक आज म माथि पार केही गर्नुभएको छैन फुल बिछ्याएर आनन्दसित सुत्न दिइराख्नु भएको छ योभन्दा सुख अरु के होला के दुःख दिएको छु त भन न होस् नभइकन केही दुख दुःख पुर्याएको रहेछ भने समानला किन दुःख दिनुहुन्थ्यो तपाईँले पनि मलाई दुःख दिनुहोला दिनदिनै दुध भात खुवाइरहनु भएको छ राम्रो मसिनो लत्ता कपडा लगाइदिइराख्नु भएको छ अनेक सुख सामग्री जुटाइराख्नु भएको छ सारा भौतिक सुखले मलाई छोपिराख्नु भएको छ तर तपाईँलाई थाहा छ यी सब भौतिक सुखलाई तुच्छ सम्झेर तीर्ण बराबर मानेर अर्कै एक विशेष सुख वा भोगलाई मात्रै स्वास्नी मानिसहरू खास सुख सम्झन्छन् र मान्छन् उनीहरू आफूमाथि प्रेम गर्नेलाई एकलोटी गर्न चाहन्छन् आफ्नो हृदयका व्यक्तिलाई कसैले हेरेकोसम्म पनि देख्न चाहँदैनन् तर अफसोस लोग्ने मानिसहरूले यसमा कृतज्ञता प्रकट नगरिकन उल्टो यसलाई आफ्नो अधिकार सम्झने भुल गरिरहेका छन् बडो गम्भीर भएर आविष्पूर्ण भावमा रञ्जना देवीले भनिन् रञ्जना देवीले त्यति लामो कुरा छेड्दा पनि डाक्टर गोदत्त प्रसादले चुइकको एक शब्द पनि बोलेनन् सुनेको नसुने गरी खुरुखुरु खुरु भात खाइरहे मानव भातका साथसाथै रञ्जना देवीले बोलेका कुराहरू पनि निडिरहेका छन् डाक्टर गोदत्त प्रसादको थालमा भात पनि सकिनै लागेको थियो आज यिनलाई कायल नगरी छड्नुहुन्न भन्ने विचार गरी रञ्जना देवीले फेरि बोल्न सुनिन् उनलाई यो पनि प्रतीत भएर आयो कि गेडा नफुटेका मिठा तिता लवाजले मात्रै उनीबाट कुरा उकेलाउन सकिन्न प्रष्ट सिधा कुराको डोरीले उनको बदमासीलाई बाँध्न सके मात्र उनले भएको कुरा बताउलान् यही विचार गरी रञ्जना देवीले भात खान सिध्याउने लागिसकेका डाक्टर गोदात्त प्रसादमाथि ठाडे हमला गरिन् बिरामी हेरी मानिसहरूको सेवा गर्नका निम्ति तपाईँको बिरामी कोठा खोलेर बसिरहनु भएको हो कि गालामा गुलाब फुलेका तरुणीहरू फसाउन जाल थापिरहनु भएको हो रञ्जना देवीको तीर समान यो तीखो वाक्य सुनेर डाक्टर गोदत्त प्रसाद छटपटाउन थाले भित्र पुरा बल सञ्चालित भएर पनि उनको आँखाले तोरेको फुल देख्न थाल्यो सहसाक मकिएर उनी बिना प्यासा पनि पानी पिएर बोल्न लागे के, के पनि कुनै प्रश्नको उत्तर हो मैले सोधिसकेकी छु कि तपाईँ बिरामी कोठामा किन बसिरहनु को? अलि झर्केको भावमा रञ्जना देवीले भनिन् बिरामी हेर्न सरल भावमा डाक्टर गोदत्त प्रसादले भने खुब हेर्नुभयो बिरामी रोषपूर्ण भावमा रञ्जना देवीले फेरि भनिन् मलाई थाहा छैन एक एक देखेकी छु मैले तपाईँको साधु भेषमा कृष्ण लिला अघि आउने नानी थकु भन्ने किसान बालासित के गरिरहनु भएको कि उसमा अटाइ नअटाइ बगिरहेको उसको वर्षा करिला यौवन यमुनादेखि मस्त भएर आफू एउटा बिरामी हेर्न बसिरहेको डाक्टर हो भन्ने नै बिर्सन्नुभयो रञ्जना देवीको झम्टाइ सुनेर डाक्टर गौतत्म प्रसादले मुसु मुसु उनको मुख एकचोटि हेरे तर केही बोलेनन् अझ खिस् खिस्छ रहन तपाईँलाई लाज छैन मानिसको शोभा र सभ्यताको रक्षा गर्ने कुरा लाज हो लाजै मानिसमा छैन भने त्यस नाङ्गो मानिससित कसको के लाग्छ बरु ज्यान मारादेखि डर छैन साहु मारादेखि बस्न सकिन्छ तर मुसु मुसु हाँसी गर्न बिताउने हाँसी मारेदेखि बस्न गाह्रो छ यस्तो पनि भलाद्मी मानिसको ताल हो रञ्जना देवीले भनिन् के त्यसै टारेर पठाउने भावमा डाक्टर गौतम प्रसादले भने के के के के भनिरहनु भएको लाज छैन सरम छैन तिन तिनजना छोराछोरीको बाबु भइसकेर पनि उसमाथि डाक्टर जस्तो भएर सितिमिती आजकल जवान मानिसले पनि नगर्ने गुन्डे काम गरिरहेको उनले ठट्टा गर्न कुद् कुद्याएपछि कसरी मैले लाछी भएर मुर्दा बनिरहने नि त्यसो भए कसैले मसँग ठट्टा गर्न कुद् -कुद बहादुर भएर मैले त पनि अगाडि बढ्ने त त्यसरी म जिउँदो भएर निस्केमा भन्नुहोस् त तपाईँलाई मनपर्छ बाघझम्टाइमा रञ्जना देवीले भनिन् बोल्नुहोस् तपाईँकै स्वास्नीलाई कसैले ठट्टा गर्न कुद्कुत्याएकोमा कुद चाख मानेर जिस्किन तपाईँलाई एकदम मनपर्दैन भने कुनै नव युवती ठिठीले ठट्टा गर्न कुद्कुत्याएकोमा कुद मेरो लोग्ने कुखुरी कहाँ गरेर दौड नपुगेको मलाई मन्जुर होला चेहरा मुस्कुराउँदै दे रञ्जना देवीले भनिन् मेरो कुरालाई त्यसै लड्याक लुरुक पारी हँसीमा जान पाइन्न सफा जवाफ दिनुहोस् तपाईँको के विचार छ चुठेर भाग्न लागेको डाक्टर गोदत्त प्रसादलाई राम्ररी सुनाएर रन्जना रा, देवीले भनिन् डाक्टर गोदत्त प्रसाद अस्पताल गइसकेपछि झटपट भात खाई रन्जना देवीले नानी थकुलाई बोलाउन पठाइन् उनले सोचिन् नहुनु पर्ने कुरा भइरहेछ रिसाएर अब त्यो मेटिन्न केवल रिसाइ मात्र आफूसित भइरहला सुख पोल्टामा पर्ला त्यसैले अकिल लडाउन नसके अझै पनि यस्तो डढेहरूमा सुकेका पात सल्केर गइजै जान सक्छ यही सोच सोचविचारको निष्कर्षमा आएर उनले अकिल जमाई नानीथकुलाई बोलाउन पठाएकी हुन। डाक्टर गोदत्त प्रसादको घरको कुकुर पनि नानीथकुलाई देवता सिद्ध भइरहेको थियो त्यसैले आउनु भन्ने सन्देश पाउना साथ फाल हालेर नानीथकु डाक्टर गोदत्त प्रसादको घर पुगिन् तुरुन्तै आइदिँदा बडो खुसी भएर रञ्जनादेवीले नानी थकुलाई आफ्नो घरको सबभन्दा गुप्त कोठामा लगिन् नानी थकुको मनमा अनेक तर्क वितर्क उठ्न थाल्यो तर बाहिरा बाहिरा खुब सम्हालेर उनी रञ्जना देवीसँगै हाँस्दै आफूले आफूलाई लगेको कोठामा गइन् रञ्जना देवीले भनिन् नानी थकु तिमी त सिधा सादा किसान कि छोरी रहेछौ तिमीलाई देखेर मलाई बडो माया लाग्यो रन्जना देवीको यो कुराले साँच्चीकै सिधी सोझी नानी थको जिल्ला परिन। के भनेकी हुन् भनी उनी अल्लमल्ल परेर टोलाइन् रन्जना देवीले फेरि भनिन् किसानको जीवन वास्तवमा दुखी भएर पनि सुखी छ हेर्दा सुखी देखिएर पनि हाम्रो जीवन सधैँ तितोपनामा डुबिरहेको हुन्छ ठिक त्यसको उल्टो तिमीहरूको किसानी जीवन चाहिँ हेर्दा दुखी देखिन्छ तापनि सु सुख शान्तिको इन्द्रणी दौडिरहेको हुन्छ बिचरी किसान बालिका नानी थकुले बनारस विश्वविद्यालयमा आई सेकेन्ड इयरसम्म पढेकी रञ्जना देवीको कवितामा या कुरा के बुझ्न सक्थिन् खाली पक्क परेर रहिन। रञ्जना देवीले सोधिन् तिमी बिरामी भएर जचाउन आएकी मानिस अघि किन डाक्टर साहबसँग ख्यालठा गरिरहेकी परपुरुषसित स्वास्नी मान्छेले त्यसरी ख्याल गर्नु ठिक ठिक छ स्वास्नी मान्छेको इज्जत स्वास्नी मान्छेले नै राख्न जान्नुपर्छ यसरी सस्तो र खैराती हुनुहुन्न ना नानीथकु रञ्जना देवीले फेरि भनिन् त्यस्ता तिनवटा छोराछोरीका बाबु कपालमा जौतिल पाकिसकेका बुढासित पनि तिमी जस्तै भरभराउँदै तरुनीले प्रेम गर्ने जाँत फ्याँक्नु गहतको झलमा भनेको यहीँ हो रञ्जना देवीका एक एक शब्द नानी थकुले खुब ध्यान दिएर सुनिरहिन् तर एक शब्दको पनि उनले जवाफ दिइनन् उनी रञ्जना देवीले अर्कै किसिमबाट भन् बन, भन्न थालिन् आफ्नो भनाइमा उनले भयोभरको शक्ति र बुद्धि खनाउन लागिन् उनले भनिन् हामी स्वास्नी मान्छेले आफ्नो जीवनभोगका निम्ति अर्पण गर्नु हुँदैन हामी कुनै लोग्ने मानिसको भोगका निम्ति जन्मेका वा सिर्जेका जीव होइनौँ हाम्रो उमेरमा यौवन छ हाम्रो गालामा रगत छ हाम्रो ओठमा पानी छ हाम्रो शरीरमा सौन्दर्य छ हाम्रो चेहरामा मुस्कान छ हाम्रो वाणीमा मधुरी छ हाम्रो हिराइमा लालित्य छ हाम्रो प्रत्येक अङ्ग अङ्ग प्रत्यङ्गमा हिस्सी के लोग्ने मान्छेलाई भोगाउनका लागि ती सबै गुण हामीले पाएका हौँ ती सबै गुण हामीले हाम्रै निम्ति पाएका हौँ रञ्जना देवीले बोलेका यी सब कुरा सुनेर नानी थाकु निहोरिरहेकी थिइन् रञ्जना देवीले फेरि भनिन् किन नानी थकु एक शब्द पनि तिमीले बोलिनौ के मैले भनेको कुरा तिमीलाई ठिक लागेन तिमीलाई मन परेन भन बना, मेरो भनाइ तिमीलाई कस्तो लाग्यो ठिक लाग्यो कि बेठिक नानी थकु केवल एकचोटि मुसुक्कै हाँसिन् तर एक शब्द पनि बोलिनन् भन न आफूलाई लागेको कुरा बोल्नुपर्छ नत्र आफैलाई धोका हुन्छ आफ्नो विचार र रायले मानिसको अस्तित्वको रक्षा गर्छ नत्र उसले आफ्नो अस्तित्व मात्र मरेको पाउँछ अलि मुसुक्क हाँसेर रञ्जना देवीले भनिन् नानी थक्कुले केही पनि भनिनन् खालि गम्भीर भावमा मुसु मुसु अनि अझ बढ्ता हित कामनाको का भावमा गम्भीर भएर रञ्जना देवीले भनिन् तिमी मेरो आफ्नो जातकी मानिस हुनाले मेरो नातेदार हो हरेक स्वास्नी मान्छेले दुनियाँभरका प्राणी अथवा मानिस मात्रको हित गर्न नसके वा, वा कमसेकम स्वास्नी मान्छे मात्रको इज्जत र गौरवको मात्र ख्याल राख्न सके पनि दुनियाँको दुःखको मात्रा यति घट्छ कि मानिसको बस्तीभित्र मात्र, बस्ती मात्र होइन बाटो बाटोमा सुख हाँसिरहेको हामी पाउनेछौँ तसर्थ नानी थकु नारी भएर तिमीले नारीको मूल्य पहिचान नसक नारीको महत्त्व बढाउने कोसिस गर समाजको मर्यादा र गौरव नारीको मूल्यमा निर्भर छ भौतिक उन्नति र सुविधाले मानिसलाई बाहिरी सुख मात्रा प्राप्त हुन सक्दछ तर नारीको चरित्र पाउनाले मानिसको जीवनमा अलौकिक आनन्द आउँछ त्यसैले सभ्यताको मापदण्ड भौतिक उन्नति वा विज्ञानमा मात्र हुँदैन चरित्रको उन्नति नै उसको चरम सीमा हो नारीको चरित्र हाँस्न पाएको ठाउँमा पुरुषको आत्माले नाच्न पाउँछ त्यस्ता ठाउँमा त्यस्ता ठाउँमा नै हौसला फुल्न आइरहन्छ फुर्ती मुस्कुराइरहन्छ र अभिमान बाँचिरहन्छ रन्जना देवीले यति कुरा छाटिसकेपछि बल्ल मुन्डो उठाएर नानी थकोले बोलिन् तपाईँको कुरा ज्यादै राम्रो छ जति सुने पनि पेट नभर्ने अझ सुनिरह जस्तो लाग्छ तर मलाई यो पनि गजब लागिरहेको छ कि तपाईँले मलाई बोलाउनु पठाएर किन यो सब कुरा गरिरहनु भएको हो तिमी बिगना आँटेको देखेर बडो मायालु भावमा गम्भीर भएर रञ्जना देवीले भनिन् म किन बिग्रन्छु मैले के बिग्रने काम गरेको छु र नानी थकुले विनम्र भावमा भनिन् हाँस्दै नानी थकुको चिउँडो समातेर रञ्जना देवीले फेरि भनिन् लाटी म मलाई थाहा छैन भन्थाने के, त्यसै काम नपाएर तिमीलाई बोलाइ मैले पनि लामो कुरा गरिरहेकी हुँ र नानी थकु फेरि मौन हुन लागेकी देखेर रन्जना देवी फेरि बोलिन् डाक्टर साहेबसित तिमी फस्नाले मलाई वास्तवमा केही पनि नोक्सान छैन नानी थकु फस्च्यौ त तिमी नै फस्स्यौ तिम्रो जिन्दगी फस्छ अनेक सुख पाउन सक्ने तिम्रो भविष्य फस्छ नानी थकु फेरि अघि जस्तै साली कुन थालिन् अन्तमा रन्जना देवीले भनिन् जाऊ मैले तिम्रो धेरै समय लिइदिएँ मैले भनेको कुरा कत्तिको ठिक बेठिक छ एकचोटि ठन्डा मगजले विचार गर्नु भरेसुद्धा पनि खुब गुनेर हेर्नु ठिक लाग्यो तिमीलाई नै सुख हुन्छ बेठिक लाग्यो तिम्रो दशा बिग्रेको म सम्झौँ तर नानी थकु म फेरि एकचोटि भन्छु खुब होस गर्नु है नारीको मूल्य सम्झेर लौजाऊ खुब गहिरिएर सोच नानी थकु रातो मुख लगाएर सरासर गयौँ नानी थकुलाई रञ्जना देवीको कुराले साह्रै छोयो उनको भित्री मनखबल पारिदियो डाक्टर गोदत्त प्रसाद कहाँबाट आएर उनी सरासरा आफ्नो सरा सुत्ने कोठामा गइन् र पल्टिन, तर उनी पल्ट्न सकिनन् उनलाई बिछौना बिजेको भान भयो जुरुप्का उठेर बसिन् बस्न पनि सकिनन् आसन पोलेको जस्तो उनलाई लाग्यो झ्यालमा उभिएर बाहिर हेरिन् सारा दृश्यले आफूलाई गिज्याइरहेको उनले देखिन् अनि झ्यालबाट आएर फेरि बिछौनामा पल्टिन् तकिया ढुङ्गा जस्तो साह्रो उनलाई मालुम भयो फेरि जुरुक्क उठेर बसिन कोठाका चारै भित्ताहरूले आफूलाई थिस आउन खोजे जस्तो उनलाई भान भयो माथि हेरिन् दलिनहरू भत्केर खस्न लागे जस्तो भयो केही नलागेर नानी थोको माथि निस्किन् लतमाया तानकोठामा बसी तान चलाइरहेकी थिइन् एउटा त न्यु थप पर्यो आज मलाई बिग्ने कपाल दुख्यो हिजोभन्दा पनि दुख्यो त्यसैले सुतिरहेकी थिइन् नानी थकुले भनिन् सोजी लतमायालाई डाक्टर गोदत्त प्रसाद कहाँ गएको बिल्कुल थाहा भएन उनी पत्याइरहेकी थिइन् चिन्ताले सिद्धिमित मानिसलाई किन छोड्थ्यो तान चलाएर नानी थकुले चिन्ता बिर्सन खोजेकी थिइन् तर किन छोड्थ्यो तान चलाउँदा चलाउँदै नानी थकुलाई घरि डाक्टर बोध प्रसाद उपको प्रेम नै वियोगमा रुन मनलाग्ने भएर आउने मन घरि रञ्जना देवीले भनेको कुरा हो प्रतीत भएर पशुतर लाग्न आउने शिवनारायणको डर लागेर आउने यस्तै अनेक अन्तर्द्वन्द्व नानी थकुको मनभित्र चढ्न थाल्यो प्रेमले उनलाई तुरुन्तै डाक्टर गोदत्त प्रसादका दौडाउन खोज्ने सामाजिक परम्पराले समाजका सम्पूर्ण चित्र आँखा अगाडि नचाइदिने जस्ता अन्तर्द्वन्द्वको अगाडि बिचारी नानी थकुको केही लागेन तानमा मन नडुबेको हुनाले बुन्नुको साटो धागो हल्झेर बिग्रन मात्र भइरह्यो अनि त्यहाँबाट पनि झुरुक्क उठेर नानी थकु जान खोजिन् नानी थकुको यो अभूतपूर्ण परिस्थिति देखेर लतमायाले भनिन् के भयो नानी थकु आज तिमीलाई कपाल दुखेको मात्र होइन अलिक दिगदार पनि देखिन्छौ केही भएको छैन अरु थोक्ता तर अघिभन्दा पनि अहिले झन् कपाल दुखेर आयो आमा जान्छु म पल्ट एकछिन फेरि नानी थकु फेरि कोठामा सरासर गइन् र बिछौनामा पल्टिन् उता डाक्टर गोदत्त प्रसादको पनि उहीँ हालत नानी थकुलाई एक बजेको समय दिएको भए तापनि कुनै जरुरी विशेष काम आइपर्दा उनले दुई एक घन्टा बढी अस्पतालमा अर्मलिनु परेको थियो एक बजेको ठाउँमा तिन बजिसक्यो छटपटाएर उनी कुद्दै घर गर आए घर आउँछन् त नानी थकु नदारत ना रञ्जना देवीसँग त सोध्ने कुरै भएन नसोधे जस्तो गरी उनले घरमा गर नोकर चाकराहरूबाट नानी थकु आएर घन्टो बसेर गएको खबर पत्ता लगाए अनि त उनको मनमा बेमजा बढ्यो किताब अखबार पढेर दिग्दाखेरि बिर्साउन खोजे तर पढ्नमा ज्यान गए पनि मनै गएन यत्तिकैमा रञ्जना देवीले दिउँसोको खानेकुरा ल्याएर डाक्टर गोदत्त प्रसादको अगाडि राखिदिन् खान पनि डाक्टर गोदत्त प्रसादलाई बिल्कुलै मन लागेको थिएन तर रन्जना देवीको डरले उनले केही भनिदिन् भन्ने सम्झेर मन नलागे तापनि कोची कोचिकन उनले खानेकुरा खाए खाना उनलाई ज्यादै नमिठो लागेको थियो पिन गरी जेसुकै होस् भन्ने मनमा राखी डाक्टर गोदात्त प्रसाद सरासर नानी थकुको घर लम्काँदै गए। <कारी> डाक्टर गोदात्त प्रसाद नानी थकुको घरमा पुगे नानी थकुले उनको हिँडैका आवाज समेत राम्रै पहिचानी राखेकी थिइन् यसकारण भर्याङ उक्लान साथ डाक्टर गोदात्त प्रसाद आएको नानी थकुले चाल अनि दौडेर गई नानी थकुले उनलाई भर्याङमै भेटिन् डाक्टर गोदात्त प्रसादलाई उनले कोठामा लगिन् र बिस्तारै भनिन् किन आउनुभएको तपाईँ यहाँ नआउनुहोस् भनेको होइन आज एक बजे घर आउँछु भनेको कहाँ कहाँबाट एउटा अत्यन्त जरुरी विशेष काम आइलागेर त्यसैले आउनै पाइनँ बडो अफसोस लाग्यो नानी थकु जरुर क्षमा गराएँ डाक्टर गोद गोदत्त प्रसादले बिस्तारै भन्यो हो म दुई घन्टाभन्दा बढ्ता त तपाईँ कहाँ बसेर आइसकेँ नानी थकुले बिस्तारै भनिन् मैले थाहा पाइसकेँ त्यसैले म तिमीले नआइजा भने पनि फार हालेर आएको डाक्टर गोदत्त प्रसादले भने अर्कालाई कति नमजा लाग्यो नजाउँ नबसिरहँ भयो अलि नखराएको अनुहारमा नानी थकुले भनिन् त्यसैले दौडी दौडी गर्न क्षेमा माग्न आइपुगेको खुब आउनुभएको होला क्षमा माग्न तिमीप्रति मेरो कति प्रेम छ भनी धक्कु त छोडाउनुभएको होला नखराएकै भावमा नानी थकुले भनिन् लौ लौ तिमीले नै जित्यौ त्यसै हो अर्कालाई ख्याल कपाल दुखेको थियो बल्ल अहिले निको भयो डाक्टर आइपुगेर होला डाक्टरको अगाडि कपाल दुखेको कि के लाग्छ त्यसैले से त सेखी बढेको तपाईँको एक बजे आउँछु भन्ने मानिस तिन बजेसम्म पनि नआएर अर्कालाई कपाल का दुख्न लगाएको यहीँ चटक देखाउनलाई त होला तकमा दिनुपर्ने डाक्टर हुनुहुँदो रहेछ तपाईँ आनन्दमा भा मस्त भएर नानी थकुले भनिन् ओ माफ गर नानी थकु होसै भएनछ माफसाफको चिप्लो कुरा छोडेर जानुहोस् यहाँबाट झट्टै नत्र मफतमा नचाहिँदा आपत् उड्नु पर्ला म पनि आजदेखि तपाईँमाथिको प्रेम वापस लिन्छु अलि गम्भीर भन्दै अलि गम्भीर बन्न खोज्दै नानी थकुले भनिन् प्रेम वापस लिने म तिमीले भने पनि पत्याउन सक्दिनँ प्रेम वापस लिन्न नलिन लिन सकिने नै कुरा हो कुनै चुनाउमा कुनै चुनाउमा उम्मेदवार हुनु त होइन कि मन नलागेपछि नाम वापस लिइन्छ प्रेम थट्टाको कुरा त होइन गरेपछि छोड्न सकिन्छ तिमीले भन्दैमा म त्यसै पत्याउन सक्छु नानी थकु मन्द मन्द मुस्कुराउँदै डाक्टर गोदत्त प्रसादले भने त्यसरी न नानी हत्तेरि भइगयो ठीक पार्नु पर्दैन खुब नाटक गर्न जान्दछन् तपाईँ जस्ता लोग्ने मान्छेहरू यता मसित प्रेम उता नकर्नीसित प्रेम फेरि उता सिता, झन् उता अर् फेरि अर्कैसित यसरी पनि भावना न नराखेर हिँड्नु मैले एक एक सुनिसकेँ तपाईँको यमुना तटमा बज्ने वंशीको धुन मुसुकको हाँस्दै खुब व्यङ्ग्य भावमा नानी थकुले भनिन् ओहो पाठ त खुब पढाएर पठाएको रहेछ मलाई शङ्का मात्र लागेको थियो त्यत्तिका बेर मौका पाएको किन छोड्दी तर नानी थकु तिमी कसैका कुरामा नलाग मलाई विश्वास गर कहिले धोका खानुपर्ने छैन आश्वासनको भावमा डाक्टर गोदत्त प्रसादले भने मलाई धोका नदिनुहोला तर मलाई एकतर्फी भएर गर्नुभएको निगाह अनुग्रह कृपा दया माया तपाईँको चाकर्नीका निम्ति त धोकै हुन जाला उसलाई पनि त तपाईँले यस्तै विश्वास दिलाउनु भएको होला उसले पनि त तपाईँको विश्वासमा एकहरिएर प्रेम गरिरहेकी होली हत्तेरी तिमी अर्काको कुरा जे पनि यसरी पत्याइरहन्छौ भने मेरो के लाग्छ अलिक खेद प्रख गरेर डाक्टर गोदात्त प्रसादले भने बतास नआइकन पात हल्लन्छ त कहाँबाट आयो यो कुरा नानी ठकुरीले भनिन् यही त अफसोसको कुरा छ हो बतास नआइकन पात हल् सक्दैन यो म मा पनि मान्दछु तर कोही बलियो मानिसले रुख फेदमा बसेर रुख हल्लाइदिन पनि सक्छ त्यसलाई बतास आएको मान्ने त अलि हाँसेको भावमा डाक्टर गोदत्त प्रसादले भनेँ जवाफ नदिइकन नानी थको चुप लागिरहिन् एकैछिनमा उनको मनस्थिति हेरेर डाक्टर गोदत्त प्रसादले भने किन नबोलिकन चुप लागिरहेकी नानी थकु मैले नकाम गरिरहेकी छु डाक्टर साहेब अलि दिगतारी भावमा नानी थकुले भनिन् किन नानी थकु मैले केही बुझिन दिम्रो कुरा मायाल्नु भावमा डाक्टर गोदत्त प्रसादले भने मैले प्रेम नगरिकन पाक गरिरहेको छु यसकारण तपाईँलाई चाहेर पनि मैले छोड्ने बल गरिरहेकी छु यस्तै तपाईँले पनि मलाई छोड्न बल गर्नुहोला यद्यपि तपाईँ मलाई ज्यादै चाहनुहुन्छ अलि अफसोसको भावमा नानी थकुले भनिन् एकछिन पुलुकका डाक्टर गोन्द प्रसादको अनुहारमा हेर्ने नानी थकु मनमा केही गर्दै चुप लागिन् र तुरुन्तै भनिन् भात पकाउने बेला भइसक्यो तपाईँ जानुहोस् डाक्टर साहेब कदाचित आमा आउनुहोला डाक्टर गोदत्त प्रसाद एकछिन अल्मल्न परे जस्तो भए अनि फेरि नानी थकुले भनिन् आज जानुस् भोलि फेरि भेटौँला नि आफ्नो खेतको काममा अल्मलिँदा पनि शिवनारायणले नानी थकु र डाक्टर गोदत्त प्रसादमाथि उठेको रिस बिर्सन सकेका थिएनन् काम गर्दा पनि मनमा झनक्क रिस त्यसकारण आज शिवनारायण पाँच बज्दा घर फर्केका थिए आज पनि आफ्नै घरबाट गोदत्त फर्काउँदै गरेको देख्दा डाक्टर गोदात्त प्रसादलाई समातिर निमोठिहालौँ जस्तो उनलाई भयो डाक्टर गोदात्त प्रसादलाई पनि एकाएक शिवनारायण भेट हुँदा हुनसम्मको अप्ठ्यारो भएको थियो सहसा सङ्कोच भावले छोपेको थियो के गरौँ के गरौँ भएर एकदम अतासिसकेका थिए तर उनले तुरुन्तै केही नभएको भाव जस्तो गरी शिवनारायणसँग भने किन निकै चाँडो फर्क्याउने नि श... फर्क्याउने शिवनारायण तिम्रो खेतमा रोपै सिद्धियो डाक्टर गोदत्र प्रसादले पनि बोलिदिँदा त शिवनारायण झन रिसले भुतुक्क भए जवाफ दिने सभ्यताको पनि उनलाई केही ख्याल भएन क्वार कर कर्ती हेरेर केही पनि जवाफ नदिइकन सरासर घरभित्र पसे भेट्दा नमस्तेसम्म पनि गरेका थिएनन् उनी सरासर तानकोठामा गए झन् नानी थकुलाई नदेख्दा उनको रिसको मात्रा अझ बढ्यो कोठामा पहिला टेक्न शिवनारायणले क्रुद्ध भने नानी थकु कपाल दुखेर कोठामा पल्टिरहेकी छ स्वाभाविक स्वरमा लतमायाले भनिन् तपाईँ छोरीको रखबारी भइरहनु भएको हो कि कुटुनी घरमा गुन्डा नाचेर गइसक्यो तपाईँ छोरीलाई कपाल दुखिरहेको छ भने यहाँ सुति रहनुहोस् दिनहुँ डाक्टर आएर कोठामा ख्यालठट्टा नाचगान गरेर जान्छ तपाईँ छोरीलाई कपाल दुखेको निको होस् भनी यहाँ बसी बसी देवता भाकल गरिरहनुहोस् हिजो पनि यहाँबाट ओलिरहेको देखेको थिएँ आज आउँदा पनि फर्किरहेको भेटाएँ कस्तो चाला हो यो म त बाँकी राख्दिनँ आज म त जात्रा नदेखाइकन छोड्दिनँ अग्नि शर्मा भएर शिवनारायणले भने सधैँ रात परेपछि आउने छोरा आज यसरी सबेर एक आएर एकाएक यस्तरी रिसाउन थालेकाले लतमाया जिल्ला परि मुख बिगारेर तान पनि नचलाइकन त्यसै बसेको बसे, बसे गरिन् उनी केही पनि बोलिनन् लतमाया र तानमा त्यसै बसिरहेको देखेर झन् रिसाएर शिवनारायणले भने छोरीले पट्टा खेलाइरहेको कुरा तपाईँलाई मिठो लाग्छ कि क्या हो पठा भए पनि एउटा कुरा पट्ठासित पट्ठी खेली भनेर सन्तोष पनि गर्न सकिहोला तिन तिन छोराका बाबु अर्काका पोइसित त्यसरी खेलिरहन लाद छैन रे त्यसलाई शरण छैन बोलाउनुहोस् त्यस नकचहरीलाई आज पूजा नगरी छोड्दिनँ बाबु मरेको छ महिना भएको छैन उसको यो लिला भइगो नकरा बाबु अरूले सुन्लान् म उसलाई राम्ररी सम्झेर ठिक गर्नेछु सान्त्वना भाव बाद, पूर्ण भावमा लतमायाले भनिन् अरूले सुन्ला अरूले सुन्ला थाहा पाउला र नराम्रो होला भने डर मान्ने भए यस्तो नकाम गरिएला अझसम्म अरूले थाहा पाएको छैन भने ढुक्क भइरहनु भएको तपाईँ अरूले सुन्ला र थाहा पाउला भन्ने तपाईँलाई डर अरूबाट नै मैले थाहा पाएको हुँ अब फेरि अरूले सुन्ला थाहा पाउला भन्ठान्नुभएको रिसको आवेशमा शिवनारायणले भने योसित अहिले नबोल्नु बेस भन्ने विचार गरी लतमायाचुप लागिन। शिवनारायण रिसमा वेद पढि नै रहेका थिए रिसाउँदा रिसाउँदै आज म छ्याँस्नसम्म नछ्याँसी छोड्दिनँ भन्ने विचार गरी नानी थकुलाई शिवनारायणले नै बोलाए दुई तिन बोलाउटसम्मलाई नानी थकुले बस्दै नगरिकन सुन्या नसुन्या गरेकी थिइन् तर लगातार बोलाइरहेपछि केही सिप नलागेर नानी थकु डराइ कपाल दुखेको स्वाङ गर्दै माथि आइन् नानी थकु पुग्न साथै शिवनारायणले इटम बम छोड़ी छोडिहाले क्या हो क्या हो यो डाक्टर गोदन्द प्रसाद दिनदिनी किन आइरहेछ किन आउँछ त्यो दिनदिनी म के थाहा पाऊ बडो साहस गरेर नानी थकुले भनिन् म के थाहा म के थाहा पाऊ होइन दिनदिनी तिमी कहाँ आउने तिमीसित ख्यालटटट्टा गरेर जाने भएर पनि तिमीलाई थाहा छैन भने अरू कसरी ती थाहा होला था भन किन दिनहुँ आउँछ त्यो यहाँ तिम्रो कुन रोगको त्यो दिनहुँ इलाज गर्न आउँछ धनी थकु एक शब्द बोलिनन् शिवनारायणले बोलेको कुरा भित्तको मयूरले चाहिँ केवल सुनिरहेन् लतमायाले पनि केही बोलिनन् यतिकैमा के पूर्ण नारायण हर्षनारायण हाकुमाया सबै दैनन्दिन काम सकेर घरभित्र पस्न थाले उनीहरू आउँदा पनि शिवनारायण कराइ नै रहेका थिए एकछिन जिल्ला परेर पूर्णनारायणले भने किन दाई मामिला के छ उही हिजोको कुरा आज पनि अलि सबेर आएको थिएँ दसैँ प्रमाण फेला पर्यो हिजो त्यस्तरी जात्रा गरेको थिएँ परवाही गरिनन, ना, शिवनारायणले सन्किएर भने यो त ज्यादै अचाक्ले भयो ज्यादै मन परी यसरी गराइराख्न त हुँदैन यो त म पनि सहन्न पूर्णनारायणले भनेँ तिमी चाहन्छ्यौ भने हामी उ उहीँसँग बिहा गराइ सक्छौ तर यसरी लुकी चोरीकन गरेर भाँडिनु म राम्रो मान्दिनँ भने कान्छो दाजु हर्षनारायणको का कुरा सुनेर नानी थकोलाई आश्वासन आशा भयो तर उनले शिवनारायणको यो कटु वाक्य सुनेर फेरि निराशाको अनुहारमै भौ उतारिनु पर्यो के भनेर बदमास डाक्टरसँग बिहे गराउन दिन्छौ म त्यो डाक्टरलाई पाएँ भने म खुट्टा भाँचेर पठाइदिन्छु त्यही पनि उनलाई तैपनि उनको पसन्दलाई हामीले हेर्नै पर्ला स्वतन्त्रताको कदर गर, गर्ने जमाना आइसकेको छ हर्षनारायणले फेरि भने तिमीले उसकै अगाडि यस्तो वाइयाद कुरा गरेर बदमासीलाई प्रोत्साहन दिँदै गरे झन् ठिक हुन्छ हर्षनारायणले पनि हर्षनारायणदेखि पनि अलि जिसाएर शिवनारायणले भने युगको गति हेरेर मैले भनिरहेको हुँ मलाई पनि थाहा छ युगको गति स्वतन्त्रताको महत्त्व र मानव इच्छाको कुरा तर म स्वतन्त्रताको नाउँमा जसै जोसँग जस्तो पनि प्रेम गरेर हिँडेको हेर चाहन्न प्रेमको पनि महत्त्व हुन्छ उसका निम्ति पनि फुक्का र बन्धनको लेखाजोखा मापदण्ड हुन्छ सिमारेखा हुन्छ विधान हुन्छ पात्र र कुपात्र हुन्छ यी सब कुरालाई बाटोलाई तबरलाई नाँगेर मानिस हिँड्न सक्दैन पाउँदैन त्यसैले जीवनमा अभिभा अभिभावकहरू हुनु बेसी छ यो सौभाग्यको कुरा हो र अभिभावकहरूले यस कुराको ख्याल विचार राम्ररी पुर्याउनुपर्छ शिवनारायणले बडो गम्भीर भएर भने दाईले ठीक भन्नुभयो म पनि दाइको यो विचारको स्वागत र समर्थन गर्दछु पूर्णनारायणले हर्ष प्रकट गर्दै भने शिवनारायणले फेरि हर्षनारायणलाई ताकेर भने अहिले तिमीले कसैकी स्वास्थ्य नबने कि प्रेमिका नबने कि र बुढी तथा बच्ची भएर बेजोडा नभए कि जोकै मान्छेसित प्रेम गर्न सक्दछौ ल्याउन सक्दछौ यसमा म कति यसमा म कति विघ्न बाधा नगरिकन तिमीलाई पुरा स्वतन्त्रता दिन सक्छु तर त्यसो नभइकन तिमीले कसैकै स्वास्नी आमा प्रेमिकालाई फकाएर वा उडाएर ल्याऊ भने म त्यसलाई ल्यायौ भने त्यसलाई म प्रेम होइन प्रेम म स्वतन्त्रता कहिल्यै भन्दिनँ त्यो सरासर बदमासी हो चोरी हो दकैती हो दाजुभाइका कुरामा अवेर भएको देखेर आखिरमा लतमाईले यो प्रसङ्ग नै मेटाउन खोजेर भनिन् अहो हुनसम्मको अवेर भइसक्यो कुन बेला भात बोकाउने र खाने दिनभरि काम गरेर सबै भोकाएका होलान् भोइको अभाव गन्थन बन्द गर भोलि हाम्रो रोपाको दिन, रोपा दिन पनि हो भोलिदेखि नानी थोकुरलाई पनि दिनभरि खेतीमा लगेर काम गरेर राख्ने गर म एक्लै घरमा बसी तान चलाइरहन्छु मलाई केही डर छैन म मा बुढी मानिसलाई कसले के गर्ला अनि डाक्टर साक्टरको कुनै कुरै मेटेर जान्छ नरहे बाँस नबजे बसरी पुनः नारायण हर्षनारायण दुवैले एक स्वरमा भने ठीक छ आमाले ठिक भन्नुभयो त्यसै गर्नु पर्ला अनि आफै समस्याहरू हुन्छ शिवनारायणले रिसाएर चुर चुरचुर भइरहेको आफ्नो चेहरामा मुस्कानको भाव नचाहेर यो कुरालाई अभिवादन गरे अनि सबै आफ्नो काम र ठाउँमा गए तर नानी थको हृदयमा वेदना बोकी तानको त्यसै उभिरहन् उनी त्यहाँ उनी एक्लै थिइन् साँझ बितेर बेलुकी भइसक्यो नानी थको त्यहीँ अँध्यारा कोठामा बसी आफूमाथि गुज्रिरहेको सबै कुरा सुन्न मनमनाइ गरिरहेकी थिइन् आज शिवनारायणको खेतमा रोपाइ भइरहेको छ आज आफ्नो खेतको रोपाइको दिन हुनाले पुनः नारायण र हर्षनारायण पनि आफ्नो सिकर्मी र ज्यामिको काममा नगई खेतमा रोपाई गर्न जुटिरहेका छन् लतमाया र नानीथगु पनि रोपाइमा लागिरहेका छन् आज शिवनारायणको परिवारका सारा सदस्य रोपाइको काममा मग्न मस्त छन् सब खुसी दङ्ग भएर नाचेर रोपाइ गरिरहेका छन् नानी थको उपर हिजो बेलुकी त्यत्रो आपत्ति खनिएको थियो आज पनि उनको मनमा अन्तर्द्वन्द चलि नै रहेको छ उनको जीवनमा समस्या अल्झिरहेको छ तर पनि आज आफ्ना परिवारका अरु खुशी सदस्यहरू सरह नै नानी थको पनि खुशी छिन् दङ्ग छिन् आनन्दमा मस्त छिन् उनी पनि अरू सरह नाच्दै गाउँदै मस्तामा ना कुदिरहेकी छिन् किनभने नानी थकुलाई राम्ररी थाहा छ उनका बाबु अष्टनारायणलाई रोपाइको दिनमा जस्तो सुख आनन्द मजा र खुसी कुनै दिनमा पनि हुँदैनथ्यो अनि उनलाई त्यति हर्ष बाली काटेको दिनमा पनि हुँदैनथ्यो र विवाहको दिनमा पनि रोपाएको दिनलाई उनी जीवनको प्रतिष्ठा र आत्मा आह्वान गरेको दिन सम्झन्थे यसकारण आफ्नो जीवनमा जस्तै पीडा व्यथा दुःख दर्द र जनन भए तापनि आज रोपाइएको दिन खुसियाली प्रकट नगर्नु आफ्ना पिताजीको आत्मालाई आघात पुर्याउनु हो भन्ने सम्झेर नानी थको दुःखमा पनि सुखको अनुभव अनुभूति गरी हर्ष मनाइरहेकी हुन् अत्यन्त मसिनो पानी परिरहेको छ सब रोपाहारहरू रसले रङ्गी र रसिला भइरहेका छन् हाहार हुहु गरी रोपाहारहरूले गाएको गीत मधुरताको स्वर ध्वनिमा सूर्य आलाप लिँदै आकाश गुन्जिरहेको छ धरतीका रसिकहरूले गाएको गीतको गुन्जन रूपी प्रवाहको बदला आकाशका बादलले वृष्टिदान गरी आदान प्रदानको सभ्य व्यवहार गरी रसिक बन्ने लोप गरिरहेको देखिन्छ आज शिवनारायणको खेतमा धुमधाम रमाइलोसँग रोपाई भइरहेको हेर्न दर्शकहरूको पनि ताती लागेको छ रोपाहारहरू जति मस्त भएर रोपाइ गरिरहेका छन् दर्शकहरू पनि उत्तिकै मस्त भएर हेरिरहेका छन् शिवनारायणको खेत खुलासँगै भएकाले आकाशको भर नपरिकन पनि पानी पुगेको र विशेषतः आफ्नो पनि मेहनत पुगेको हुनाले खेतमा रोपाई हुँदा त्यस फाटमा अरू कसैको खेतमा पनि रोपाइ सुरु भएको छैन यहाँसम्म कि नेपालमा यसपालि सर्वप्रथम रोपाइ नै शिवनारायणको खेतमा हो भने पनि अत्युक्ति नहोला <laughs> रोपाइमा ज्यादै आनन्द लागेको र ज्या जाँड रक्सीको सुरले गर्दा एकछिन त मनमा बज्रलेप भएर रा टाँसिरहेको पिर पनि उब्केर गएको भान भयो नानी निदाउन खोजिरहेको व्यथा एकचोटि फेरि जागेर आयो डाक्टर गोदत्त प्रसादलाई देख्न साथ शिवनारायणलाई रुपाएको मस्तीमा पनि झडङ गरी सुसिसकेको थियो तर लक्ष्य तक्ष नै उनलाई सभ्यताको पनि याद आयो र केही वास्ता गरेनन् डाक्टर गोदत्त प्रसाद, प्रसाद पान सुपारी खुवाउन आएको देखेर अरू खेतालाहरूको हर्षको सीमै भएन त्यत्र डाक्टरले पान खुवाउन आउनु उनीहरूका निम्ति सानो कुरा पनि थिएन डाक्टर आइपुग्नका साथसाथै उनीहरू नाच्दै गाउँदै उनको खुब स्वागत गरे बस यसैवखत रोपाराहरूलाई पान सुपारी खुवाउने न्युमा घनिष्ठता बढाउने आशा गरी डाक्टर गोदात्त प्रसाद पनि पुगे. आइपुगे लागछाडको रूपमा कहिलेकाहीँ अलिअलि पानी परिरहेको हुनाले डाक्टर गोदात्त प्रसाद छातामा उडेर आएका थिए मस्तसित जाँड रक्सी खाइ नाजगान गरी रोपाई गर्दै आफ्नो व्यथा बिर्साई बी, दुःख बिर्साउँदै अलमस्त भइरहेको बेला एकाएक पान सुपारी खुवाउन आएका डाक्टर गोदत्त प्रसादलाई देखेर डाक्टर गोदत्त प्रसाद आइपुग्दा रोपाई झन्डै सिद्धिसकेकाले अलिकति मात्र बाँकी थियो उनी चलख मानिस् न एक नम्बरका धुर्ता आउन रोपाई गरिरहेकाहरूलाई आफ्नो प्रसन्नताको चेहराले स्वागत गर्दै बडो गहिरो शुभेच्छाको भाव देखाएर पान सुपारी बाँड्ने काम गरे पान सुपारी भनेर केवल यी दुई थोक मात्र थिएनन् भएभरका जातका खाने मसलाहरू सकेसम्म सफा सुक्कर गरेर ल्याइएका थिए पान पनि पातमा बिरिएका होइन आठ आठ पैसा जाने खुला थिए पानमा मगमग बाँच्न आउने मसला पनि हाल्न लगाइएको थियो डाक्टर गोदत्त प्रसादले सबभन्दा पहिले शिवनारायणलाई नै पान अर्पण गरे सत्कारको भावमा मुसुक्क हाँसेर ना शिवनारायणले पान सुपारी अञ्जलीमा थापेर लिए यस क्रियाले डाक्टर गोदत्त प्रसादलाई बडो सन्तोष र आनन्द भयो अनि उनले शिवनारायणको परिवारका अरू सदस्यलाई पनि यस्तै भावमा पान सुपारी बाँड्न थाले उमेरको क्रमानुसार वितरण गरिएको हुनाले नानी थको हात थाप्ने समय झन्डै बिचक्रममा परेको थियो सबै परिवारलाई बाँडिसकेपछि डाक्टर गोदत्त प्रसादले खेतालाहरूलाई पनि त्यत्तिकै श्रद्धा र स्नेहमा पान सुपारी बाँडेका थिए रोपाइको काम अन्तिम समयमा पुगिसकेको हुनाले त्यहाँ त्यसबाट रोपाहारहरूभित्र भरिएर आएका रसानुभूति पनि पराकाष्ठामा पुगिरहेको थियो यसकारण रोपाइमा हुने क्रियाको उतार आरोह अवरोह अर्थात् नाचगान कुदाई उफ्राई खेलठटा मात्र द्रुत गतिमा बढिरहेको थियो यहीँ चरम सीमामा पुगेको आवेशमा रोपाहारहरू हिलेपानी आकाशमा छोराछार गर्दै वर्षाको अभिनय गर्न थाले नानी थकुले पनि हिलेपानी आकाशमा छराछर गरी वर्षाको अभिनय गर्दै डाक्टर गोदत्त प्रसाद उभिरहेको ठाउँमा हिलेपानी छर्न सुरु गरिन् हाँस्दै यताउति छल्न खोज्दा खोज्दै डाक्टर गोदत्ता प्रसाद हिले पानीले टाटे पाटेको रूपमा रङ्गिहाले अनि रसरङ्ग र जाँड रक्सीले त्यसै हाहु गर्दै उफ्रदै र पारहरूले डाक्टर गोदत्त उभिरहेको आकाशमाथि हिलेपानीको वृष्टि गराउन थाले डाक्टर गोदात्त प्रसाद यताउति भाग्दै थिए मस्त भएर नानी थको उनलाई हातमा समाएर तानी खेतमा खसाल्न पुगिन् यो देखेर खेतालाहरू झन् मस्त भएर हाँस्न थाले नानी यो काम रोपाईको मस्तीमा मस्त भएर पनि शिवनारायणलाई खट्काउन थाल्यो अनि नानी थकुमाथि आँखा तारेर अलि रिसाएको भावमा शिवनारायणले भने नानी यो व्रता भयो धेरै वा यादी नबनाऊ डाक्टर गोदात्त प्रसाद रोपाई राम्रै सिद्ध्याएर मात्र घर फर्के उनी फर्का दा खेदालाहरूले बडो सत्कार साथ अभिवादन गरेका थिए नानी थकुका अरू दाजुहरूले पनि डाक्टरलाई सत्कार साथ अभिवादन गरे त्यस दिन शिवनारायण पनि उनलाई अभिवादन नगरी नगरिरहन सकेनन्